जानयार हुनुभयो लौ त भनेर लिएर गए मन्दिरमा पुर्याइयो अनि जुन प्राणीलाई बलिदिन्छ त्यसलाई छर्किन्छ नि पानी पानीले अभिषेक गरिन्छ कस्तो विचित्र उल्टो कुरा छ हेर्नुहोस् त्यो त यसो यसो गर्छ कान फडफ आउँछ त्यो त होइन होइन ए मानव कहाँ यस्तो चेतन प्राणीमा आइपुगेर जीवनमा आइपुगेर मुक्तिको द्वारमा आइपुगेर यस्तो कर्म गरे हामी जस्ता हजना प्राणीलाई तिमी जस्ता सृष्टिका मालिकले मार्ने हो त्यो पनि पूजाको कोठामा ल्याएर देवी देवताको आराध्य आरा रूपको अगाडि अगाडि यसो यो राम्रो पो त यो होइन यो होइन भनेर ऊ चाहिँ यसो यसो गर्छ मानव मानव मानव मानव भन्छ त्यस्तो हुन्छ मानिया मुद्रा मानिया त यसो पो गर्छ हो हो लो ल्या मानिया मुद्रा त त्यस्तो उ त्यही बिचरा यसो यसो गर्छ त्यही मानव मानव हामीहरूले धेरै अन्ध परम्पराहरू पनि पालेका छौँ पोसेका छौँ त्यो भद्रकाली माताको अगाडि लगेर जडभरतजीले राख्यो त्यो वृषलप्रति आयो अत्यन्त उत्सुक भएर अब म काट्छु यसलाई भनेर जब उसले हतियार उझाएको थियो खड्ग त्यत्तिकै म आवाजको साथमा माता भद्रकाली प्रकट हुनु मूर्तिबाट भद्रकाली माताको वैष्णवी देवी प्रकट हुनुभयो भगवती दुर्गा नव दुर्गाका यी रूपहरू शैलपुत्री लगायतका सिद्धिदात्री लगायत हे माता हजुर त वैष्णवी शक्ति हुनुहुन्छ यहाँहरू जानुभएको होला जम्मू जहाँ वैष्णव देवीको मन्दिर छ दोहोरी लत्ता हाते जाते फिर्से बोलो जय माता दि प्यारसे बोलो जय माता दि आगे वाले जय माता दि पिछे वाले जय माता दि भन्छन् केटाकेटीदेखि लिएर बुढापाएकासम्म विश्वको कुन कुनाबाट हिन्दू आउँदैनन् त्यहाँ तर कतिसम्म बर्तिया छ त्यहाँ संयमका मर्यादाका कुराहरू भने बाटाभरि दायाँ बायाँ दोकानहरू छन् प्याज लसुन चलाउँदैनन् काठमाडको त कुरै छोडौँ र उहाँ भगवतीको मन्दिरमा गएर बिल्कुल सात्विक पूजा पद्धतिले सारा पूजा हुन्छन् वैष्णवदेवीका र दुर्गा सप्तशतीले प्रष्टै भनिएको माता हजुर त वैष्णवी देवी हो हजुरको अगाडि धेरै थरी कामनाका झोलीहरू लिएर आउँछन् साधकहरू अरू अरू कामना का तन्दुरुस्ती चाहियो धन चाहियो बल चाहियो वैभव चाहियो भन्ने खालकाहरूको मागना मागहरू लिएर याचना लिएर आउँछन् तिनलाई हजुर अनेक प्रकारका कहीँ बराही वज्र बराही कहीँ के के चामुन्डा कहीँ अरू अरू रूप लिएर ती सब दिनुहुन्छ तर जुन दिन जीवात्मा हजुरको ढोकामा मुक्ति माग्दै आउँछ मोक्षको चाहना लिएर आउँछ त्यस दिन हजुर यही वैष्णवी देवी रूपमै प्रकट भएर त्यो दिनुहुन्छ भनेर त्वम्बई प्रसन्न भूक्ति हेतु त्वम्बई वैष्णवी देवी एव प्रसन्ना भोवि मुक्ति हेतु सात्विक रूपमै आएर हजुरले मुक्ति दिनुहुन्छ भनेर देवताले आफ्नै मुखले गाएका छन् साधनाका सङ्केतहरू पनि हामीले बुझ्नु पाएका छैनौँ रूपम देही जयम देही जसो भन्छ उसै साही भनेका छन् दुनियाँ हाँस्या छन् भन्ने हो भने हामीले गरेका कुराहरू हेर्नु गरे। तो दायासु मिसु मिसी निशान टोटा करोला यी कम्पनीको गाडी बनाउनेलाई थाहा छैन यसले के खान्छ भने तर हामीलाई त्यो भित्री ज्ञान यति खोलिसकेका छ कि यसले बोकै खान्छ भनेर ठ्याक तपाईँहरू गाडीको अगाडि धेरै ज्ञान खोल्यो मुदा हुँदा पहिला मोटरले मोटर खान्थ्यो मोटरसाइकलले खान थालो अलिदिन पहिला म शिक्षा मन्त्रालयमा गएको थिएँ सचिवजीलाई भेट्न भनेर त्यहाँ त साइकलले पनि खान थाले अब एकजना को नि को साइकल चलाउने कर्मचारी रहेछ आएर हात जोडेर भन्दै थियो हजुर समय यस्तो आयो साइकलले पनि माग्न थालो हजुर ठुलो नभए पनि एउटा अलिकति यसो यसलाई पनि भनेर साइकल देखाएर मागिराखेको थियो सचिदानन्द भगवानको करुणामयी माताको जगदम्बा भवानीको परम वैष्णवी देवीको जय जय श्री राधे छक्क परेमा हरे केबाट कहाँ कुरो पुगे हेर जब खड्ग उठाएको त्यो माता भद्रकाली प्रकट हुनुभयो सारा देवता ऋषि मणिहरूले पुष्प गरे जय दुर्गे परिहारिणी जय दुर्गे भक्त समरक्षिणी मात भवानी भक्त सम्राक्षिणी दया स्वरूप मात्र भवानी जयदुर्गे दुर्गति परिहारिणी जय दुर्गे दुर्गति परिहारिणी शक्ति स्वरूपिणी मात्र भवानी भक्ति स्वरूपी मात्र भवानी स्वरूपिणी मातृ भवानी जय दुर्गे दुर्गति परिहारिणी जय दुर्गे दुर्गति परिहारि मातृस्वरोपि मातृ भवान दया स्वरोपिणी मातृ भवान जय दुर्गे दुर्गति परिहार भद्रकाली भद्रकालीको वैष्णवी देवीको जय जय श्री राधे त्यसपछि माता प्रकट भएर त्यस वृष्ठपतिलाई उसका अनुचरहरूलाई अन्त गरिदिनु भयो अनि जडभरतजीतिर हेरेर माता भन्न थाल्नुभयो हे जड भरत तिम्रो साधना तिम्रो संयम तिम्रो सुशीलता तिम्रो अगाध ज्ञानबाट म अति प्रसन्न छु जे माग्छु वरदान माघ जड भरतजीले भन्नुभयो आमा अहिले हाम्रो सामु हजुरबाट जसको वध भयो जसलाई दण्ड दिनुभयो हजुरले मारिए यी विचराहरू अज्ञानले गर्दा मारिएका हुन् यदि कुरा बुद्ध थिए यिनलाई ज्ञान हुन्थ्यो भने यिनीहरूले मारिनु पर्दैनथ्यो माता यदि हजुरबाट ममाथि कृपा हुन्छ मलाई वरदान भक्षिन्छ भने अहिले मारिएकाहरू यी पुनर्जीवन प्राप्त गर हिमस्र स्व पापेन विहींमसित खल साधु संत त संत नै हुन्छन् साधु त साधु नै हुन्छन् आफूमाथि असाधुता दर्शाउनेहरूलाई पनि उनीहरू आफ्नो तर्फबाट साधुता नै प्रदान गर्छन् पुनर्जीवनको माग गर्नुभयो उहाँले माताले कृपा गरेर ती सम्हारिएकाहरूलाई पुनर्जीवन दिनुभयो र ती पुनर्जीवन प्राप्त गरेपछि आए र आएर महापुरुषका चरणमा झुकेर भन्न थाले हे महापुरुष हाम्रो आँखा खोलिदिनु भयो अब उप भविष्यमा हामी कहिल्यै पनि आमाको अगाडि ल्याएर आमाकै सन्तानलाई घिण्ने काम गर्ने छैनौ हामी प्रतिज्ञा गर्छौँ भने सबका आँखा यसरी खोलेर जड भरती त्यहाँबाट आफ्नो गन्तव्यतिर जानुहुन्छ वैष्णवी माताको जगम्बा माताको दुर्गा माताको भद्रकाली माताको जय जय श्री राधे वास्तवमा मांसाहार गर्ने ठाउँमा नै विभिन्न आराध्य रूपहरूको पनि त्यस रूपमा उपासना ज्यादा हुन्छ त्यो गर्न त्यसबाट मुक्त हुन सके मानव जीवनको मुक्तिद्वारको स्वरूप सार्थक सफल र फलदायी हुन्छ वास्तवमा भगवान्ले प्रकृतिले मानवलाई र अरू प्राणीलाई छुट्याएर दिइछ के खाने हो तिमीले भनेर मांसाहार मानवको आहार कदापि होइन यो त पल्किएर कहाँ कहाँबाट स्वाद गढेर त्यो छोड्न नसकिया मात्रै हो किनभने प्रकृतिले परमात्माले गरेको व्यवस्थाभित्र मांसाहारी प्राणी र शाकाहारी प्राणीका लक्षण अलग अलग छुट्याइदिएका छन् मांसाहारी प्राणीका लक्षण के के हुन् त भन्दा तीक्ष्धन्त तिखा तिखा सुइरा जस्ता दाँत हुनु मांसाहारीको लक्षण हो बाघका बुवासाका चितुवाका स्यालका बिरालका कस्ता छन् दाँत माथिदेखि तलसम्म सुइरा अब गाई भैँसीका हेर्नु घाँस खानेका कस्ता ठप्प ठप्प मठुरीका जान्छन् पहिलो लक्षण हो मांसाहारीहरूको तीक्ष्धन ता दोस्रो लक्षण हो बक्र नखाहामेका नङनु जति मांसाहारी प्राणी छन् सबैका नङ्ग्रा यसरी घुम्या हुन्छन् तर मान्छेका अरू अरू गाई भैँसी आदि प्राणीका हेर्नु घुम्या नङ्ग्रा हुँदैन ठप्प ठप्प मठुरिएका खोर हुन्छन् तिनीहरूका गाई भैँसीका बाख्राका त्यसै गरी शाकाहारी त्यसरी छुट्या छन् मांसाहारी त्यसरी छुट्या छन् र तेस्रो लक्षण हो मांसाहारी प्राणीको जिभया जल पाइन जिब्राले पानी खान बाघ चितुवा बाँसु स्याल सबै पानी खाँदा चाटेर खान्छ गाई भैँसी बाख्राहरू भेडाहरू सबै घोडाहरू पानी खाँदा मुख डुबाएर खान्छ तर मांसाहारी प्राणी चाहिँ जिब्राले चाटेर खान्छ जीव या जल पाइन अनि चौथो लक्षण हो मांसाहारी प्राणीको जन्म हे मिलिता आँखा चिम्लेर जन्म लिनु आठ नौ दिनपछि बल्ल आँखा खोल्नु मांसाहारी प्राणीको लक्षण हेर्नुहोस् बाघका ब्वासाका चितुवाका स्यालका बच्चाहरूको त्यही हालत हुन्छ उता गाईको बाछो जन्मिन पाएको छैन बिहा गर्दै नाचेर पुछेर उठाएर यता र घुमाएर कस्तो पार्छ वातावरण कति मङ्गलमय कृष्ण सनाथा तर्णक पंकी पङ्क्ति जामुनक यामुनक छे चार च चार कति सुन्दर बाछाहरू यता र त्यता जमुनाजीको किनारमा चढ्दथे जब भगवान् श्याम सुन्दर पुग्नुहुन्थ्यो सब उहाँप्रति नजर लगाउँदै आउँथे झ्यामिन्थे कृष्ण सनाथा तर्णक पङ्क्ति यामुन कचार कस्तो सुन्दर्भ हुन्छ बाख्राको पाठो जन्मिने बित्तिकै मिनी मिनी मिनी गर्दै नाच्दै कस्तो गर्छ तिनीहरूले आँखा सु खोलिराखेका हुन्छन् आँखा चिउलिँदैनन् त्यसलाई जन्मिने बेला उता मांसाहारी प्राणीका चाहिँ जम्मै आठ नौ दिनपछि मात्रै खोल्छन् त्यति दिनसम्म आमाले नै मुखले च्याप्तै यहाँबाट वहाँ उहाँबाट वहाँ पुऱ्याउनु अर्को पाँचौ लक्षण हो Hmm. जिहो या स्वेद वृष्टिष्ट अर्थात जिब्राबाट पसिना चुहाउनु एकदम गर्मीमा हाँफ्दै आएको कुकुरलाई हेर्नु धक्दै आएकोलाई कसरी त्यसले तप तप तप जिब्राबाट पसिना चुहाउँछ अरू सबै गाई भैँसी बाख्रा सबैका पसिना शरीरभरि भिज्ने गरी हौ अब ती त जानवर जानवरका भिन्नताको कुरा भयो मान्छे कता छ त हेरौँ त केलाएर तीक्ष्णता छन् त मान्छेको माथि बङ्गारादेखि हेर्दै ल्याउनु त्यस्तै सुईरा जस्ता छन् त मान्छेका मिल्दैन त्यो लक्षण बक्रान खा घुमेका नङरा छन् त मान्छेका त्यो पनि त मिल्दैन कोही कोही भेडा सौकेन हुन्छ नंग पालने, यति लामा लामा पाल्छन् तर यसै जान्छन् यो यस्ता हुन्छन् र कुकुर बिरालका जस्ता नङ मान्छेका त्यो लक्षण पनि मिल्दैन अनि चिप्राले पानी पिउने लक्षण मिल्छ त त्यो पनि मिल्दैन तपाईँलाई एकदम प्यास लागेको छ कतिखेर कसले ल्याएर पानी खुवाइदिलाएर खुवाउँला भनेर हप हप भइरहेछ भित्र एकदम बढिया मगमग बास्न आउने गुलाब जल लगाएर सर्बत ल्याएर तपाईँलाई कसैले आधा सेरी गिलास नदियो तपाईँ त्यो गिलासमा चाटेर काम चलाउन सक्नुहुन्छ घट घट घट खानुहुन्छ ल पुगेन मलाई त अझै चाहिहाल्छ प्यास धेरै लाग्यो भन्नुहुन्छ अरू माग्नुहुन्छ त्यो पनि त लक्षण मिलेन जिब्राले पानी खाने अनि जन्मिँदाखेरि आँखा चिम्लेर जन्मिन्छ त भनेर हेरौँ तँ पनि हुँदैन मान्छेको बच्चो कहाँ आँखा चिम्लेर जन्मिन्छ आफू पनि हेर्दै आउँछ यहाँ हेर यहाँ हेर यहाँ हेर भन्छन् सानो बाजुहरू हुँदा त्यसै भन्छन् भन्छ आफू पनि हेर्दै हेर्दै आउँछ अरूलाई पनि हेर्न प्रेरणा दिन्छ यहाँ हेर यहाँ हेर भन्दै र कहाँ आँखा बन्द हुन्छ आँखा बन्द भएर आयो त कता लग्ने हो ब्याङ्कको कि भेलहरू भन्नु पर्दैन आँखा बन्द हुँदैनन् हाम्रो बच्चाका बालकका मानिसका त्यो पनि लक्षण मिल्दैन अब पसिना जिब्राबाट चुहाउने लक्षण मिल्छ त भनौँ त्यो पनि मिल्दैन सारा शरीरभरि पसिना आउँछन् भित्रको लगाएको गन्जी सन्जी सब भिज्छन् कहाँ एउटा लक्षण पनि मान्छेको मांसाहारी प्राणीसित मिल्दैन यो त संसर्ग दोष हो यो कोही के देउता मान्नुपर्छ कोही के जतिले मान्नु भने यस्तो हुन्छ भनौँ भने त्यसलाई त एउटा कालो बोको अनि यस्तैबाट सल्किएर यी विकृतिहरू पसेर स्वादे जिब्रासँग टाँसिए अनि त्यहाँदेखि फँसेको त्यो स्वाद बड़ा गाह्रो छ साधना गर्नु गर्नुपऱ्यो त्यो पनि छोड्नुपर्छ र कहिलेकाहीँ मन्त्र लिने कुरा आउँछ हजुर महाराजी <laughs> त्यो नछोडिकन मन्त्र पाइँदैन त्यो छोड्नु नपरे कति सजिलो हुन्थ्यो अरे लाजै नभइकन भन्छन्